एकान्तमा सोध्छु परदेशमा कसरी देश छाडेर आए एकान्तमा सोध्छु परदेशमा कसरी देश छाडेर आए अलिकति जग्गा बेचेर आए थोरै दिन काडेर आएँ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 माया गर्नेहरूलाई यसरी नै मेरा सपना बाँडेर आए एकान्तमा सोध्छु परदेशमा कसरी देश छाडेर आए अलिकति जग्गा बेचेर आए थोरै ऋण काडेर आए धनकोटामा जन्मनुभयो कि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 मीठो लिमी मीठो लिमी मीठो लिमी हाँसोने मीठो लिम्मीलाई हाँसोने पसल में कि नभनाए तिमी हाँ हाँसे मेरी नभन है आ जा आउँदा जाँदा भेट भए आउँदा जाँदा आउँदा जाँदा भेट भए बोल्दा पनि हुन्छ आउँदा जाँदा भेट भए बोल्दा पनि हुन्छ माकुरीको जालोभित्र घेरी नभनए तिमी हाँस्दा हाँसेकीह मेरी नभनए मिठो गरी बोलिदिँदा मिठो गरी बोलिदिँदा माया गास्न खोज्छौ मिठो गरी बोलिदिँदा माया गास्न खोज्छौ एउटा मौका चुकिसक्यो फेरि नभनह तिमी हाँस्दा हाँसेकीहू मेरी नभनह कहिले काहीँ फुर्सद हुन्न अब अन्तिम सेरमा छु कहिले काहीँ फुर्सद हुन्न कहिलेकाहीँ फुर्सद हुन्न व्यस्तताको बजारमा कहिलेकाहीँ फुर्सदै हुन्न व्यस्तताको बजारमा बोलाउँदा नबोल्न सक्छु अटेरी नबन है तिमी हाँस्दा हाँसेकी हुँ मेरी नबन है बोल्दैखेरि माया जालमा बेरी नबन है धन्यवाद कति मिठो बाचन, छन् तपाईँलाई त कविभन्दा गजलकार झन्सु आयो भने पनि फरक नपर्ने रहेछ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 बेलुका बढीले मुक्तक पनि त तयार गर्नुभएको छ कि गजल सुनाउने खोज्नुभयो तपाईँले जे भन्नुहुन्छ त्यही सुनाउने अहिले एउटा मुक्तक पनि सुन्नु पर्यो फरक फरक थाहा पाउनु पर्यो कल्पनाजीका कविता सुनिएकै हो आ, गजल सुनियो मुक्तक पनि सुनाउन हजुर मुक्तक सुनाउँछु एउटा दुईटा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 लास्ट आइतबार चाहिँ त्यहाँ एउटा साझा शृङ्खला भनेर सधैँ चलाउनुहुन्छ साझा साहित्यिक शृङ्खला हङकङ भनेर चलाउनुहुन्छ त्यहाँको साथीहरूले चलाउनुहुन्छ त्यहाँका त्यो शृङ्खलामा म दुई तिनवटा शृङ्खलामा आफू पनि सहभागी भएकी छु अलिक पहिलादेखि हेर्दै ल्याउँदा अहिलेसम्म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 दिदै प्रेम माला, उचाल्यो मलाई दीद प्रेम मला उचाल मलाई लजाई भुतुक्क संल्यो मलाई जुधाओ रखा जुधाओ रखा इशारा करे जुधाओ र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 लजाएर बोल्दै दिलैमा सुटुकै बसाल्यो मलाई लजाए भुतुकै सम्हाल्यो मलाई धकाएर आफै अन्तिम शेरमा छु धकाएर आफै धकाएर आफै डुबे कल्पनामा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 लेख्नुहुन्छ श्रृङ्गारिक पनि लेख्छु देश प्रेमी अलिकति धेरै चाहिँ देशभक्ति भावनाहरूले उद्भुत भएका हुन्छन् मेरो पहिलोपटक गजल चाहिँ कहिले लेख्नुभएको नेपाली पढ्दा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 सत्य के हो खोजी गर्दा पाइँदैन यहाँ अमृत रोप्दा पनि अचेल बीस फल्दो रहेछ कसैसँग बोल्यो भने कुरा चल्दो रहेछ भावीले नै भाग्य रेखा कोरी दिन्छ भन्छन् भावीले नै भाग्य रेखा कोरिदिन्छ भन्छन् भावीले नै भाग्य कोरिदिन्छ भन्छन् कोरिएको छैन भने आफै चल्दो रहेछ कसैसँग बोल्यो भने कुरा चल्दो रहेछ सफलताको शिखर चुम्ने बाँध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 तातो गरिएको थियो अहिले अलिकति सेलाएको हो कि जस्तो लागेर मुक्तकतिर लैजान ला खोजेँ कल्पनाजी तपाईँसँग उहाँसँग डायरी पनि छ मोबाइलमा पनि कलेक्सन गरेर ल्याउनु भएको छ र मैले कुन विधा भन्यो त्यही विधाको लागि फरक फरक डिभाइस तयार गरेर राख्नुभएको छ मुक्तक खोजेर भर्खरै प्रस्तुत गरिदिनुहुन्छ मोबाइलबाट यो जिन्दगी कहिले बारीको सिमी जस्तो लाग्छ hmm. यो जिन्दगी कहिले बारीको सिमी जस्तो लाग्छ सा। कहिले फेरि ठ्याक्कै तिमी जस्तै लाग्छ यो जिन्दगी कहिले बारीको सिमी जस्तो लाग्छ कहिले फेरि ठ्याक्कै तिमी जस्तै लाग्छ साँच्चै अचेल बुझ्नै गाह्रो भयो जिन्दगी पनि साँच्चै अचेल बुझ्नै गाह्रो भयो जिन्दगी पनि घरी ठमेल जस्तो लाग्छ घरी ठिमी <laughs> जस्तो लाग्छ यो मुक्त सुनाई अर्को सुनाउँछु षड्यन्त्रको इजार चुडिएपछि सेफ्टी पिनले अड्याउँदा रहेछन् मान्छेहरू षड्यन्त्रको इजार चुडिएपछि सेफ्टी पिनले अड्याउँदा रहेछन् मान्छेहरू आफै पछाडिने गरी ब्रुक्क उचालेर मान्छे लडाउँदा रहेछन् मान्छेहरू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 त्यसपछि अर्को एउटा अलि प्रेमिल मुक्तक सुनाउँछु विचारो फुललाई चुमेकी मात्र थिए लजाएर गयो विचार फूललाई चुमेकी मात्र थिए लजाएर गयो सायद आँखाभरि रङ्गीन सपना सजाएर गयो बिचार फुललाई चुमेकी मात्र थिए लजाएर गयो सायद आँखा भरि रङ्गीन सपना सजाएर गयो निशब्द ओठहरू खुलिरहे निशब्द ओठहरू खुलिरहे आफै हराए गीतहरू थाहै नपाइरहेभरि प्रेमिल धुन बजाएर गयो थाह नपाइ हृदय भरि प्रेमिल धुन बजाएर गयो यो मुक्तक भयो एउटा सुनाउँछु आकाशको कुनै किनारा हुँदैन आकाशको कुनै किनारा हुँदैन गरीबको कहीँ सहारा हुँदैन आकाशको कुनै किनारा हुँदैन गरीबको कहीँ सहारा हुँदैन किसानकै घरमा हामी कल्पना काफ्लेसँग छौं मुक्तक गजल उहाँको सुनिरहेका छौं भाव सरोवर त्यसै नेपाली गजलमा नारी हस्ताक्षर मुक्तक चौतारीभित्र उहाँका रचनाहरू संकलित छन् कविता लेख्नुहुन्छ मुक्तक लेख्नुहुन्छ गजल लेख्नुहुन्छ धनकुटामा उहाँ जन्माउनु भयो कि कवि गजलकार कल्पना काफलेसँगको कु। अरू कुराकानी र गजलहरू लिएर केभियरमा आउनेछु उज्यालो एउटा सुन्दै चरा. सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कुल एउटा इरानी चराबुल फुल मैले रोपेकी छु वरिपरि घरको गेटमा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 कुरा गर्न भरे बेलुकी इन्टरनेटमा निम्ता गर्ने गजलकार कल्पना काफ्लेको यो गजल बाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रवस्तुति बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ मैले आज म धनकुटामा जन्मउनु भएकी कल्पना काफ्लेसँग छु गजलकार मुक्तककार कल्पना काफलेका गजल मुक्तक सुनिरहेका छौं हामी बहर गैरबहर दुवैमा उहाँले गजल लेख्नुहुन्छ र हामी कुराकानी सुन्दै गजल पनि सुनिरहेका छौँ कल्पनाजी तपाईँलाई फेरि स्वागत छ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 हरेक नाका नाकामा मुहका जाल थापिरहेछन् माकुराहरू स्वार्थ बोकेका बेमानहरू निर्धक्क दुश्मनलाई चिल्लो घसेर जान्छन् हाँस्दै टपटु यहाँहरुलज रित्ता सीटहरूमा बसेर जान्छन् आवरणमा सकुनीहरू सकुनी गमलंग प्रेमिल अंगालो हाल्छन् आवरणमा सकुनीहरू गमलंग प्रेमिल अंगालो हाल्छन् र थाइ नपाई सुस्तरी सुस्तरी पीठमा छुरा धसेर जान्छन् भमराहरू आउँछन् भमराहरू आउँछन् र पुल जस्तो कोमल देशलाई डसेर जान्छ भएर जा जा उभिएको छ नैतिकता बुख्याचा भएर उभिएको छ सिद्धान्तको मकैबारीमा नैतिकता बुख्याचा भएर उभिएको छ सिद्धान्तको मकैबारीमा निर्लज्ज बेमानहरू आउँछन् र स्वार्थको कुमलो कसेर जान्छन् निर्लज बेमानहरू आउँछन् र स्वार्थको कुमलो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 बने बाँस ढुङ्ग्रो मखोक्रो भएलो बने बाँस ढुङ्ग्रो छिमेकी छिमेकी लडाए राए सुकेको पतिङ्ग डढाए राए डढरानी डढेल खरानी, खरानी भयो जिन्दगानी डढेलो खरानी भयो जिन्दगानी साले सालेदो निभेकै पढाए राए तिमी फूल माग्छौ चढाए राए पखेरो पधेरो पखेरो पधेरो सबै भत्किए झै पखेरो पधेरो सबै भत्किए झै नदी छै अझै राए, तिमी फुल माग्छौ चढाएराएलेको छु मैले भुलेको छु मैले नखोतल्नु भन्दे, नखो तल्नु भन्दै इसारा तिमी फूल माग्छौ चढाए राए सुकेको पतिंग डढाए राए, राए। कति मिठो कहिलेकाहीँ यसो कसैलाई बसेर चट्टा सुनाइएको पनि छ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 कविताका त बेग्लै च्याप्टर भइहाल्यो मुक्त सुनाउनुहुन्छ अब कल्पनाजीले हजुर आ...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 बेरेौ तिमी रुख मलहरा बनु जस्तो लाग्यो तिमी रुख मलहरा बनु जस्तो लाग्यो एउटा प्रेमिल सुनाई अर्को चाहिँ गाली गरेको जस्तो सुनाउँछु <laughs> फरक फरक स्वाद आउँछ भन्ने लागेको छ कहिले सत्तो श्राप गर्छौ कहिले सत्तो श्राप गर्छौ कहिले सुन्दर मन भन्छौ कहिले सत्तो श्राप गर्छौ कहिले सुन्दर मन भन्छौ कहिले फुर्किएर प्रणाम आभार र नमन भन्छौ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 आज नदी भएर सुसाइदिएँ बगर भए जिन्दगी थोरै रस चुसाइदिएँ कुवा थिएँ आज नदी भएर सुसाइदिएँ तिमी मलाई जस्तो ठाना स्वतन्त्र छौ <स्टीण> तिमी मलाई जस्तो ठाना स्वतन्त्र छौ म ढुङ्गो हुँ अपवाद भनेर टुसाइदिएँ म ढुङ्गो हुँ अपवाद भनेर टुसाइदिएँ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 चुराको नसामा जुमेरै अघायो डढेको ठुटामा जुमेरै झुमेरैायो फक्रिन्छ बोक्रो न बोक्रो न झाँगिन्छ थाक्रो न फक्रक्रिन्छ बोक्रो न झाँग थाक्रो बकैनो भनेरै सुघेरै अघायो चुराको नसा म झुमेरै अघायो उडी माथिबाटै उडी बाटै, पखेटा मुसार्दै उडि माथि माथिबाटै पखेटा मुसार्दै डुलिङ्गी चगर्दै घुमेरै अघायो चुराको नसामा जुमेरै अघायो सिमाना हरायो सिमाना हरायो रस्यालै करायो सिमाना हरायो रस्यालै करायो यता गीत चोपटा ठुङेरै अघायो चुराकै नसाम झुमेरै छो अन्तिम सेरमा छ अँधेरो छकालो अँधेरो ढले चन्द्र सूर्य छकालो अँधेरो ढले चन्द्र सूर्य छ घरैमा उघेरै निदायो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 मलाई सुझाव सल्लाह प्रतिक्रिया दिएर सहयोग गरिदिनु हुन पनि सबैलाई अनुरोध गर्छु हस् त गजलकार कल्पना काफलेसँगै आजको बुलबुलबाट उत्पादन सहयोगी संघर्ष विष्टर दिनेश निरौला र म प्रस्तुता अछ्युत किमिरी बुलबुल पनि बिदा हुँदैछौ जाँदा जाँदै आजकै पाहुना कल्पना काफ्लेको एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छु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 हाँसो खुसी तिमी हामी रमाइलो छ यहाँ यथार्थता के हो खाँटी भनेको पर्छ भएका कुरा नढाँटी भनेको मनपर्छ चुपचाप रहनुभन्दा बोल्दै जातीय चुपचाप रहनुभन्दा बोल्दै जातीय होला इज्जत गर्दै कुरा नकाटी भनेको मनपर्छ भएका कुरा नढाँटी भनेको मनपर्छ अनेकौं वाहनामा सामुन्यमा आइराख्दा नेकौं बाहनामा सामुन्यमा आइराख्दा भूमिका धेरै नबाटी भनेको मनपर्छ किन तिमीले लाटी भनेको मनपर्छ भएका कुरा नढाँटी भनेको मनपर्छ